यम ब्रमाडेन्द्रुद्रम स्वी स्त वे साङ्ग पदोक्रम पनिषद गायन्त या समगा ध्यानावस्थित मनसा पश्यन्त यम योगि पश्यन्त नदु सुगणास्मै नम श्रीमत्न चर्चिज्वल सुक्राबरा मल्लिका मालाङ्कृत कुडला प्रवील सन्मुक्तालिशोर्वज्ञान निदानक धरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुखाल पङ्गु लभ्य गिरिम् वन्दे परमानन्द मानवम्मो भगवतस्मै व्यासाय मित यस्म प्रसादा भक्ष्यामण कथाम नारायणम् नमस्कृतम् नर चाहिँ नरोतम देवी सरस्वती व्यासम् मुदि कुन्देन तु सारधवलाभ्रस्तावृ या वीणावण मन्डितकरा या पद्मासना या, या ब्रह्मच्युत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सा मा पास्वती भगवत निशेष जाड्यप काय नेन्द्रियर्वा बुद्ध्यात्मना प्रकृति स्वभा करोमतल परस्मणा सर्पयाम अथ कुमारजी आजा गर्नुहुन्छ हे अगस्त मुनि त्यहाँ उपरान्त सतीदेवीको प्रत्येक अंग पतन भयो र महादेवले चित्त दृढ गर्न नसकी हा सती भन्दै भूमिमा ढली मुर्छा परे निकै बेर पछि होस आयो र लामो सास फेरि चित्तले सतीलाई नै सम्झि बहुला जस्तै जताततै डुल्न लागे यस्ता तौरले महादेव हिँडेको देखि ताराकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो हे मन्त्री हो हेर सतीदेवीको वियोगमा महादेव बहुला जस्तै भएर हा सती भन्दै छन् यसै अवसरमा देवताहरूलाई युद्ध इन्द्रको अमरावती हात लगाउनु पर्दछ अब हामीलाई कसैले पनि केही गर्न सक्दैन अहिले जाउँ भनी तत्काल आफ्ना सेनाहरू अघि लगाएर सेनापति र मन्त्री सहित भई लडाइँ गर्न अमरावती गयो त्यो देखेर देवराज डढाई हे देवता हो अब हामी यहाँ नबसौँ किनकि तारकासुरलाई महादेवले वरदान दिनुभएको छ अत त्यसलाई युद्धमा कसैले पनि जित्न सक्दैन बरु यहाँबाट भागौँ भनी स्वर्गबाट भागी मृगस्थलीमा आएर बसिरहे त्यसरी देवताहरू स्वर्गबाट भागेपछि तारकासुरले अमरावतीलाई अधिकार गरी स्वर्ग मर्त्य पाताल तिनै लोकको राज्य भोगेर बस्दो भयो त्यसपछि महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आउनुभयो र देवताहरूलेदेखि साष्टाङ्ग प्रणाम गरी विद्धि चढाए हे ईश्वर अब हजुरसँग मृतक देह छैन नेत्र खोलेर हेर्नुहोस् पापिष्ठ तारकासुरले हाम्रो अमरावती खोसेर लियो त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसँग लड्न सक्ने क्षमता छैन अब हाम्रो रक्षा गरी पापिष्ठ तारकासुरको संहार गर्नुहोस् देवताहरूको प्रार्थना सुनि महादेवले नेत्र उगारी हेर्नुभयो र सामुन्य देवताहरूलाई देखि केही पनि उत्तर नदिए मनले उनैलाई सम्झि हा भन्दै त्यहाँबाट हिँड्नु महादेवले शोक गरेको देखि संसारमा जति जीवित आत्मा छन् ती कसैले पनि साह्न सकेनन् त्यस्तै ते प्रकारले सतीको शोकमा एक सय वर्षसम्म महादेव पृथ्वी भ्रमण गरेर हिन्नु भयो त्यसपछि एक दिन चित्तृढ गरी महादेवले हेर्दा अखुसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरौँ कता जाउँ कसरी शान्ति प्राप्त होला भनी भरिशक्य धैर्य धारण गरी उत्तरापन्त तपस्या गर्न जान्छु भनेर हिँडेको ने त चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागि जाँदा जाँदा कर्नाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नु भएछ त्यहाँ ऋषिहरू गङ्गा स्नान गरिरहेका रहेछन् ऋषि पत्नीहरूले महादेवलाई त्यतैबाट जान लागेको देखेर आपसमा कुरा गर्न लागे हे पत्नी हो हेर ती जना लागेका महादेव हुन सतीदेवी मर्नाले बहुला जस्तै भई त्यस प्रकारले हिँडिरहेका छन् हाम्रा स्वामीहरू एक भक्त रहनाले र अनेक प्रत उपवास गर्नाले दुर्बल छन् अत हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न सक्दैनन् यसकारण हामी बरु यिनैका पछि लागेर जाउँ यति सल्लाह गरी सबै ऋषि पत्नीहरू महादेवका पछि लागेर हिँडे त्यसरी पत्नीहरू गएको गङ्गामा स्नान गरेका ऋषिहरूले थाहा पाइ खोज्दै गए निकै पर पुगेपछि बाटोमा भेटेर हे महादेव तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएका भने तिनीहरूले भनेको सुनि महादेवले तिम्रा पत्नीहरू म किन हरान गरेर ल्याउँथे भनी उत्तर दिनुभयो अनि ऋषिहरूले यी तिम्रा पछि लागेर आएका को हुन् त भनी सोधे अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखेर यिनीहरूलाई मैले त ल्याएको होइन कुन्नी किन पछि लाएर आएछन् भनी भन्नुभयो अनि ऋषाएका ती ऋषिहरूले हे महादेव हाम्रा पत्नीहरू तिम्रो लिङ्ग देखेर पछि पछि आएका हुन् अ तिम्रो त्यो लिङ्ग पतन होस् भन्ने श्राप दिए तिनीहरूको श्राप काल शिवको लिङ्ग पतन भयो र त्यसैबाट एउटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो त्यो देखेर देवता यिन्नर आदि श्री विष्णु भगवान् कहाँ पुगी विन्ती गरे ईश्वर महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर समस्त ब्रह्माण्ड ढाक्नु लाग्यो सोही कुरा वि गर्न आएका हौ तब जे गर्नु हो तत्काल गर्नु पर्यो देवताहरूको त्यस्तो प्रार्थना सुन्न विष्णु भगवान तत्काल पुगी त्यो ज्योतिर्लिङ्गलाई अङ्कमाल गर्न साथ ज्योतिर्लिङ साम्य भयो त्यो देखेर समस्त देवता यक्ष नाग गन्धर्व किन्नर आदिले विष्णु भगवानको अनेक प्रकारले स्तुति गरी आफ्ना आश्रममा गए अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भए महादेवले ती ऋषिहरूलाई भन्नुभयो निर्मा श्राप दियो अत तिमीहरूको पनि वाक्य शुद्ध नहोस् र ब्राह्मणीहरू पनि एकपति मानेर बस्न नसकुन् यति भनी उत्तरा पन्थ गई काम क्रोध लोभ मोह छडी सम्पूर्ण इन्द्रियवादी परब्रह्ममा आफ्ना तिनै नयन मिलाइ बडो कष्टपूर्वक तपस्या गर्न लाग्नुभयो इतिश्री स्कन्दपुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमस्वरी व्रत कथायाम इन्द्रादि देवता मृगस्थली गमन नाम